नमस्कार अर्पण समयका लागि सधैँका लागि रेडियर नखुलेको गाडीको ठक्करबाट आज बिहान भरतपुरको गोन्द्रेङमा एक युवकको मृत्यु भएको छ भरतपुर नगर क्षेत्रमा मागेर खाने मानसिक सन्तुलन गुमाएका अन्दाजी बिस बाइस वर्ष पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ गाडीको ठक्कर पछि गम्भीर घाइते भएर सडकमा लडिरहेका ती पुरुषलाई प्रहरीले बिहान देखि उपचारका लागि भरतपुर अस्पताल पुर्याए पनि अस्पताल पुर्याए लगातै घोषित गरेका थिएर फरार मृतक युवकना मकवानपुरको भीमफेदीमा अवैध रूपमा सड़क कर असुली गर्ने गरेको पाइएको छ प्रमुख जिल्ला अधिकारी एक नारायण अर्यालले सडके चेक जाँच गर्दा नक्कली रसिद परे गरेर तोकिएको तोक बड़ी कर संकलन पाइक होटौड़ा कुलेखानी काठमंड सड़क अंतर्गत भीमफेदी में जीवीस ने मनपरी कर असूली सूचना को, को आधार में छड़के प्रमुख जिलाधिकारी अर्यल सहित टोली पुगेको थियो र सिधै नदिने दिए पनि नक्कली दिने, दिने गरेको पाइएकाले सबै नक्कली बिल बरामद गरेर ल्याएको र कर असुल गर्ने कर्मचारीलाई कारवाही प्रक्रिया अगाडि बढाएको प्रजी अर्याले बताउनुभयो अवैध रूपमा कर असुली गर्दा पनि वास्ता नगरेको भन्दै प्रशासन कार्यालयले जिल्ला विकास समितिसँग पनि स्पष्टीकरण सोधेको छ उठाउँदै आएको पूर्वाधार उपयोग कर कर्मचारी तुक दो असुली करते आए यातायात व्यवसाय गुनासो करिए पांच रुपया शुल्क भाई पनी। डाँटका कर्मचारीले मोटरसाइकलसँग दस रुपियाँ कर लिँदै आएका थिए जिबिसले टाटा सोमोसँग पन्ध्र ट्रक बससँग पच्चिस कारसँग 25 रुपियाँ कर शुल्क तोकेको छ दैनिक करिब पच्चिस प्रतिशत सवारी साधनलाई मात्र रसिद दिने गरेको यातायात व्यवसायले बताएका छन् आर्थिक वर्षको अन्तितिर आइपुग्दा मोटरसाइकल टाटा सुमो ट्रक बस र कारसँग पनि दोब्बर असुली गरिएको सवारी चालकको भनाइ छ अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नारायणगढ मुगलिन मुगलिन नै से काठमाण्डौँ मुगलिन दमली पोखरा नारायणगढ प्रहासी बुटौल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबर फोटो डिजिटल डिजिटल फ्लेक्स प्रिंट छप्पन्न पांच तिर शून्य मोबाइल नंबर अंठानब्बे पचास सात सौ तिरफिक बिहान आठ बजे ट्राफिक खबर इतने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 खुल्यो फ कक्षामा चितवन जिल्ला नै सर्वप्रथम सफल यस जनजीवन उच्च मावि चैनपुर चितवनमा व्यवस्थापन तर्फ नयाँ भर्ना खोलेको सहरो जानकारी गराउँदछौ हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त शैक्षिक वातावरणमा पठन पाचन अनुभवी एवं दक्षीय प्राध्यापकद्वारा मनोवैज्ञानिक तरिकाले पठन पाचन गराइने सस्तो एवं गुणस्तरीय शिक्षा एकाई मासिक त्रैमासिक जस्ता निर्माणात्मक मूल्याङ्कन समावेश बैक्ते व्यक्तिगत कमजोरीको पहिचान तथा निराकरण विपन्न एवं वर्गका वि तथा विभिन्न शैक्षिक सामग्रीको व्यवस्था अतिरिक्त क्रिया क्लब र खेलकुदको व्यवस्था प्राचार्य एवं जनजीवन उच्च मावि चैनपुर चितवन फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे र अन्ठानब्बे